पञ्चम अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि चौध मनु चौधवटा इन्द्र र सञ्चालक सप्तर्षिगण पनि चौधवटाकै बयान गरिसकियो अब म स्वर्गका आदिकालमा सृष्टि गरेको विषयमा ब्रह्माजीको विचार कहन्छु प्रत्येक व्यक्तिलाई पहिले काम सुरु गर्दा अनुभाविक न्यूनता हुने हुनाले ब्रह्माजीको पनि कल्पदिमा कल्पादिमा सृष्टिगरा अबुद्धिपूर्वकको ताममय सृष्टि नै भयो जसमा पाँच प्रकारको सृष्टि प्रादुर्भाव भयो जसलाई पञ्चपर्वा अविद्या पनि भन्दछन् पहिलाको नाम तम अर्थात ज्ञान हो सो आठ प्रकारको छ दोस्रोको तेस्राको नाम महामोह अर्थात विषय शक्ति हो त्यो दस प्रकारको छ चौथाको नाम तमिश्र अर्थात् द्वेष हो त्यो अठार प्रकारको छ पाँचौँ अविद्याको नाम अन्धतामिस र अर्थात् अभिनिवेश अनुचित आग्रह हो अर्थात भोग्य वस्तु र उसका उपायहरुको उपघात कतैबाट पनि नहोस् भनेर भयपूर्वक सतर्क हुँदै यस्तै भोग सर्वदा भइरहोस् भन्ने आग्रह नै अन्धता मिश्र हो यो पनि अठार प्रकारको छ यसरी पाँच प्रकारका अविद्याको अभान्तरभेद बैसठी प्रकारको हुन्छ यसरी पञ्चपर्वा अविद्याको सिर्जना गरेपछि फेरि ब्रह्माजीले ध्यान गर्नुभयो यस पालाको ध्यानमा पनि पाँचै प्रकारको सर्ग हुन गयो जसको स्वरूप ज्ञानहीन भित्र बाहिर कतै प्रकाश नभएको आपसको परिचय केही नभएको स्थावर वृक्ष गुल्मलता विरुद्ध तृष्ण सृष्टि भयो यसै स्थवर सृष्टिलाई मुख्य सृष्टि भन्छन् किनभने वराह भगवान्ले रसातलसम्म डुबेर पुगेको पृथ्वीलाई उद्धार गरेका बेलामा ब्रह्माजीले सृष्टि गर्दा पहिले यिनै स्थावरहरूको सृष्टि गर्नुभएको थियो यसै उसले यस सृष्टिलाई मुख्य सृष्टि भनेको हो त्यसपछि ब्रह्माजीले विचार गर्दा चित्त बुझेन किनभने यस्ता स्वर्गबाट पुरुषार्थको साधना हुन सक्दैनथ्यो उसैले फेरि ब्रह्माजीको सृ ब्रह्माजी सृष्टिको चिन्तना गर्न थाल्नुभयो यस पालाका ध्यानबाट तिर्श श्रोता सृष्टि भयो तेस्रो निडायी हुनाले तिर्य कहिए खाएको वस्तु समेत त्यसै भाटाले बाहिर समेत आउने जाति हुनाले ती तिर्य जाति भए भनिए यिनीहरू नै पशु हुन् ती तमय अज्ञानी उन्मार्गगामी अज्ञानलाई नै ज्ञान भनी ठान्ने स्वभावका हुन्छन् अहङ्कारी अभिमानी 28 किसिमका बदले युक्त भएका आन्तरिक सुखदुःख जान्ने आपसको प्रवृत्ति भने जान्न नसक्ने स्वभावका हुन्छन् यस तेस्रा स्वर्गबाट पनि पुरुषार्थको काम साध्न गहारे देखिएकाले सृष्टिका निमित्त ब्रह्माजी ध्यानमग्न हुनुभयो यस ब्रह्माजीका ध्यानबाट ऊर्ध्वस्त्रोत्रा देववर्ग उत्पन्न भए ती प्रायश सात्विक थिए तसर्थ सुखमा सारे लालच भएका थिए भित्री बाहिरी दृष्टि र ज्ञानले परिपूर्ण थिए उर्ध्व स्रोत हुनाले उर्ध्वलोक स्वर्गमा नै रहन रुचाउँथे सन्तुष्ट पनि थिए यस स्वर्गलाई देवसर्ग भन्छन् देवसर्ग देखेर ब्रह्मदेवको हृदय हर्षले प्रफुल्लित भयो तैपनि ब्रह्माजीको शिशृक्षा सृष्टि चाहना शान्त हुन पाएन किनभने ती तिनवटै सृष्टिका पुरुषार्थका लागि बेकममा थिए तसर्थ साधक सृष्टि गर्ने धोकाले फेरि ध्यान गर्न लाग्नुभयो यस ध्यानमा सङ्कल्पको सत्यता र साधक सृष्टिको कामना प्रबल थियो उसैले अर्वक स्रोत साधक वर्ग उत्पन्न भए यस वर्गका प्राणी माथि नगए नगएर तलै भूमण्डलमा बसेकाले अर्वाक स्तोत्रा भनिए इनमा सत्व रज र तमगुडको समेत पर्याप्त मात्रा रहेकाले दुःख बहुल अत्यन्त क्रियाशील भित्री बाहिरी दुबै थरी समेत भएका हुन्छन् यसै स्वर्गलाई मनुष्य स्वर्ग पनि भन्दछन् यिनीहरूले खाएका अन्नजलको प्रवाह पनि हुँदैतिर जान्छ यसले समेत अर्वास्रोता भन्दछन् यी माथि लेखिएका स्वर्गहरूमध्ये प्रथम स्वर्ग महत्त्वत्वको हो सो ब्रह्मादेखि नै भएको हो दोस्रो स्वर्ग तन्मात्राको हो यसलाई भूतसर्ग पनि भन्छन् तेस्रो स्वर्ग वैकारिक हो यसलाई ऐकेन्द्रिक अर्थात् इन्द्रिय सम्बन्धी स्वर्ग पनि भन्छन् यी पूर्वोक्त तिनवटा सृष्टिलाई नै प्राकृत सृष्टि भन्दछन् यो प्राकृतिक सृष्टि ब्रह्माजीको बुद्धिपूर्वकको सृष्टि हो यो चौथो मुख्य सर्ग हो जसमा स्थावर सृष्टि भयो तिर्यक श्रोता अर्थात् पशुको सृष्टिलाई तैर्य भन्दछन् तै तैर्य भन्दछन् यो पञ्चम स्वर्ग हो यसैमा सारा किट पतङ्गको समेत प्रवेश हुन्छ ऊर्ध्व स्रोतको स्वर्गलाई देवसर्ग भन्दछन् त्यो छैटौँ सर्ग हो, हो अर्बाक श्रोताको स्वर्ग सातौँ हो त्यसै स्वर्गमा मानिसहरू जन्मि जन्मिन्छन् आठौँ स्वर्गलाई अनुग्रह सर्ग, मा जन्मी, सर्ग, सर्ग भन्छन् त्यो सात्विक तामस दुई थरी हुन्छ चौथा मुख्य स्वर्गदेखि अनुग्रह सर्ग स्वर्गतको स्वर्गलाई वैकृत स्वर्ग भन्दछन् वैकृत स्वर्ग पाँचवटा छन् नौवा स्वर्गको नाम कौमार स्वर्ग हो त्यो कौमार स्र्ग दुवै थरीको अर्थात् प्राकृत पनि छ विकृत पनि छ जगत स्रष्टा ब्रह्माजीको सृष्टि जम्मा नौ प्रकारका छन् यिनै प्राकृत विकृत सरग नै जगतका मूल कारण मानिएका छन् विश्वमा जति जीवहरू छन् तिनीहरू शुभाशुभ कर्मको वासना अवश्य रहन्छ वासनाबाट छुटकरा पाउन संसारीले कसै गरे पनि सकेको हुँदैन तसर्थ पुराकल्पका आखिरमा वासनासहित नै प्राणीहरू प्रलिन भएका थिए उसै उसैले सृष्टि गर्दा ब्रह्माजीले ती सारा कर्मको ख्याल गरिकन मात्र काम गर्नुपर्छ अतयव पूर्वकल्पमा देखिन देवता पर्यंत चार प्रकारका प्रजा थिए उसैले यस कल्पमा पनि सृष्टि गर्दा तिनीहरूको मान सृष्टि गर्न ब्रह्मालाई आवश्यक नै पर्यो यसरी मान सृष्टि गरिसकेपछि देवता असुर पितृ मनुष्य र जल समेत सृष्टि गर्ने विचार गरेर प्रथमत स्वयुक्तात्मा हुनुभयो यसरी आत्मयोगग गर्दा ब्रह्मदेवको तमो मात्रा बढ्न थाल्यो तमो मात्रा बढेकोले पहिले जाँगबाट असुरहरू उत्पन्न भए त्यसपछि ब्रह्माजीले त्यो तामास शरीर त्यागिदिनुभयो ब्रह्माजीले त्यागेको त्यो तामास शरीर रात्रिका रूपमा परिणत भयो अनि फेरि सृष्टि गर्ने चाहनाले ब्रह्माजीले अर्को शरीर लिनुभयो त्यो शरीर लिनासाथ ब्रह्माजीको मन अत्यन्त प्रसन्न भयो प्रसन्न भएका ब्रह्माजीका मुखबाट मुखबाट सत्वगुढी देवताहरू उत्पन्न भए त्यसपछि त्यो सात्विक शरीर पनि ब्रह्माजीले छाडिदिनुभयो त्यही छाडिएको ब्रह्माजीको सात्विक शरीर दिनका रूपमा परिणत भयो यस्तै उसले असुर बलवान हुन्छन् दिनमा देवता तदनन्तर फेरि ब्रह्माजीले आंशिक सात्विक स्वरूप लिनुभयो आफूलाई पितृवत ठान्नुभयो त्यस शरीरबाट सृष्टि गर्दा पितृहरू उत्पन्न भए पितृहरूको सृष्टि गरिसकेपछि ब्रह्माजीले त्यो स्वरूप छाडिदिनुभयो त्यो स्वरूप दिन र रातको बीचको सन्ध्या भयो त्यसपछि फेरि ब्रह्माजीले रजौगुडी स्वरूप लिनुभयो ब्रह्माजीको त्यस रजौगुडी सृष्टिका फलस्वरूप मनुष्य उत्पन्न भए त्यसपछि त्यो शरीर पनि ब्रह्माजीले छाडिदिनुभयो त्यो शरीर ज्योत्सना भयो जसलाई रात र दिनको बीचको सन्ध्या अर्थात् प्रात सन्ध्या भन्दछन् बिहानी पख मान्छे टाठा हुन्छन् बेलुकी पख पितृहरू टाठा हुन्छन् ज्योत्स्ना दिन साँझ रात यी ब्रह्माजीका स्वत्व रजतमोगुणमय शरीरबाट भएका हुन् अर्थात् यिनीहरू ब्रह्माजीका त्रिगुणमय शरीर हुन् त्यसपछि फेरि ब्रह्माजीले रजोमय शरीर धारणा धारण गर्नुभयो त्यो शरीरबाट छु छुधा उत्पन्न भयो छुधाबाट काम उत्पन्न भयो अनि ब्रह्माजीले अन्धकारमै बसेर भोग प्यासले आकुल व्याकुल भएको सृष्टि रच्नुभयो त्यसबाट विरूप चुङ्गादारी भएका प्राणीहरू उत्पन्न भए निदानमा जम्मै प्राणीहरू भोकले गर्दा खोद ब्रह्माजीलाई नै खान जाई लागे त्यसमध्ये कसैले भने होइन नखाऊ यसको रक्षा गर्नुपर्छ कसैले भने खान्छौँ नखाइ छाड्दैनौँ रक्षा गर्नुपर्छ भन्ने जति रातक्षेस भए खानै पर्छ आफ्नो भक्ष यही भन्ने जति यक्ष भए तिनीहरूको यस्तो घिनलाग्दो प्रवृत्ति देख्दा ब्रह्माजीका शिरबाट केश झरे झरे झरेका केश फेरि शिरमा चढे सरसरीमाथि चढेकाले सर्प र तलहीन भएर झरेकाले अही भए अर्थात् केशबाट सर्पहरू उत्पन्न भए ब्रह्माजी त्यस बेला रिसाउनु भएको थियो रिसले पूर्ण भएका बेलामा गरेका सृष्टिबाट रिसाहा मांसभोजी उग्र स्वभाव भएका कृष्ण पिङ्गल वर्णका प्राणीहरू उत्पन्न भए ब्रह्माजीको सङ्गीत गर्ने समयमा शरीरबाट पैदा भएका प्राणीहरू गन्धर्व भनिए किनभने तिनीहरू बाणी उच्चारण गर्दै उत्पन्न भएका थिए यति सृष्टि गरेपछि ब्रह्माजीका हृदयमा पूर्वकल्पका पक्षीहरूको वासनाले प्रेरणा गर्न थाल्यो तदनुसार आफ्ना आयुष्यद्वारा स्वच्छन्दपूर्वक स्वच्छन्दतापूर्वक ब्रह्माजीले पक्षीहरू रच्नुभयो छातीबाट भेडा मुखबाट बाख्रा पेटबाट र कोखाट गाई सृष्टि कर खुट्टा हात्ती घोड़ा गदा मृग गवय ऊट खच्चर इत्यादि हर पशुजाति उत्पन्न भे ब्रह्माजी का रोम बालमूल उत्पन्न भे सृष्टि का आदिमा इनको उत्पत्ति भ्रेतायुग का आदि में यहींज्ञ में सामिल करिए गाई बाख्रा मनुष्य घोड़ा भेड़ा गदा खच्चर इत्यादि ग्राम्य पशु उत्पन्न भे बनेल श्याल, बानर हात्ती चराचुरुङ्गी इत्यादि जंगली पशु उत्पन्न भए जलचर माछाहरू र स्थलचर सर्पहरू पनि उत्पन्न भए तदनन्तर अग्निष्ठोमादि यज्ञ छन्दोम सामहरू प्रकाशित गरिए ब्रह्माजीका तत शरीरबाट उचा निचा प्राणीहरू देव यक्ष मानव किन्नर अप्सरा गन्धर्व राक्षुत पशुपक्षी मृग उरग सबै ब्रह्मदेवका सङ्कल्पका आधारमा पूर्वकल्पको वासनाअनुसार उत्पन्न भए स्वभाव पनि प्राचीन वासनाअनुसार नै रह्यो तिनीहरूको नाम काम रूप इत्यादि प्रपञ्चविधाताले वेदकै आधारमा गर्नुभयो जसरी ऋतुहरूको परिवर्तनबाट फेरि घुमै फेरि उही ऋतु आइपुग्दा उनै चिह्नहरू देखिन्छन् त्यसै गरी पनि उनै पूर्वकल्पका चिह्नहरू देखा पर्छन् किनभने शिशृक्षा सृष्टिचाहज्य शक्ति को प्रेरणा महान उपवलक हो सृष्टिग्ता ब्रह्माजी इस विशेष ख्याल रख्पर्यो करा दुनिया को वागडोर कसका हाथ में सुंपने हो तसर्थ सत्य संकल्प भर ब्रह्माजी ने ध्यान गाँव मुखवा सात्विक स्वभाव भैया प्रजा उत्पन्न भे छाती राक्षस स्वभाव का प्रजा रिघ्राट राज तामास उभय स्वभावका तथा पाट तामास प्रजा उत्पन्न भए क्रमशः यिनीहरूलाई नै ब्राह्मण क्षत्रिय वैश्य शुद्र भन्ने वर्गमा छुट्याइदिए तदनुसार चातुर्वर्णीय व्यवस्था पनि राम्ररी बाँडियो चातुर्वर्णीय व्यवस्थाको प्रयोजन थियो यज्ञसिद्धि यज्ञको प्रयोजन देवतासँग सम्बन्ध कायम राख्नु देवतासँग सम्बन्धको प्रयोजन वृष्टि वृष्टिको प्रयोजन अन्न निष्पत्ति अन्नको प्रयोजन प्राणीको पालन तसर्थ यस विश्वका विविध प्राणीहरूको राम्रो पालन होस् भनेर चतुवर्णमा यज्ञको अनुष्ठान चलाएर दुनियाँको व्यवस्था बाँधि भयो अतव विश्वका हितको निमित्त मनुष्यबाट धुमधामसहित यज्ञहरू हुन थाले हुन पनि यज्ञहरूले यस लोकको व्यवस्था राम्रो पारेर छाडे उस पनि स्वर्ग या अपवर्ग जे चाहन्थे सो पाउँथे यिनीहरू रसोोल्लास आदि आठै प्रकारका सिद्धि पर्याप्त मात्रामा रहन्थे परायुगमा मनुष्यका अन्तकरणमा रसको आपसे आप, आप उल्लास हुन्थ्यो त्यसै सिद्धिलाई रसोल्लासिका सिद्धि भन्दछन् यो सिद्धि हुनेलाई भोग र प्यासबाट कष्ट हुँदैनथ्यो दोस्रो सिद्धिलाई तृप्ति बन्दछन् तृप्ति सिद्धि भएपछि कुनै विषयसँग सम्पर्क नभइकन पनि मनुष्यको हृदय सर्वदा तृप्त रहन्छ तेस्रो सृष्टि धर्मोत्तम नाउँको थियो जसबाट मनुष्य उत्तम धर्मको पात्र हुन्थ्यो चौथो सिद्धि तुल्यता थियो अतयव सबैको आयुष्य रूप औ सुखमा तुल्यता थियो पाँचौँ सिद्धि विश्वका भनिन्थ्यो यसको फल थियो, थियो अत्यन्त बल हुनु तपो ध्यान दि निष्ठता नाउको अर्को छैठौँ सिद्धि थियो जसका प्रभावले मानिस परमात्मा परायण भएर तपो ध्यान आदिमा तत्पर भइरहन्थ्यो सातौँ सिद्धिको नाउँ कामचारिता थियो उसका प्रभावले मनुष्य स्वेच्छाअनुसार बेरोकटो जहाँ चाह्यो त्यहाँ घुम्न फिर्न सक्थ्यो आठौँ सिद्धिको नाउँ यत्र हो यो भएपछि मानिसहरू मनमोजसँग जहा भन्यो उहीँ आनन्दपूर्वक सुति रहन सक्थ्यो तसर्थ यिनीहरू यथेच रहन्थे कुनै पीर कष्ट थिएन मन शुद्ध थियो सत्कर्म गर्थे उसैले निर्मल थिए शुद्ध मनमा भगवान्को वास सुने हुनाले साक्षात् भगवान्को दर्शन पाउँथे त्रेता युग लागेपछि कालो रूपी भगवान्ले तुच्छ डरलाग्दो पापको बिउ प्रजामा अलिकति छरिदिए यसका प्रभावले गर्दा प्रजामा पहिलेको जस्तो रसोोल्लास आदि स्वाभाविक सिद्धि सरासर हुन छाड्यो सने सनै पापको मात्रा बढ्दै गयो ती सारा सिद्धिहरू पनि छिण हुँदै गए अनि प्रजाहरू शीतोष्णादि दुःखबाट पीडित हुन थाले त्यसकारण दुःखबाट बच्नलाई प्राकृतिक तथा कृत्रिम दुर्गहरू बनाइन थाले सहर खरब पहाडका या नदीका तटमा बसेका साना साना समेत बन्न थाले थरीथरीका घर दरबार आदि बनाएर शीत आपत अत्पको बाधा शान्त गर्ने प्रयत्न पनि हुन थाल्यो अनुसार कृषि कला कौशल आदिको पनि प्रयोग र विकास हुँदै गयो ग्रामीण र अन्य अन्नको सप्रयोजन विभाग भयो तिनीहरू पैदायसीको मुख्य साधन यज्ञ मानिएकाले यज्ञमा अन्नको उपयोग सदुपयोग मानिन थाल्यो अन्नका उब्जाउका निमित्त हुन गएका हिंसाजन्य पातक हटाउन पञ्च महायज्ञ हुन थाले यज्ञ प्रेमीहरूको श्रेणी उत्तम मानिन थाल्यो यज्ञद्रोहीहरू लोक संस्थानका विघातक मानिन थाले, थाले। प्रजाहरूको चालचलन बेसै हुँदा प्रजापतिजीले स्थान र गुण अनुसारको वर्व वर्णाश्रमको मर्यादा स्थापना गरिदिनुभयो राम्रा तवरले धर्म पालन गर्ने महानुभावहरूको निमित्त वर्णाश्रम व्यवस्थापूर्वकको नै स्थानको प्रबन्ध हुन गयो जस्तै कर्मिष्ठ ब्राह्मणका निमित्त प्रजापत्यस्थान जसलाई प्राजपत्य स्वर्ग भनेर भनियो स्वही स्थान दिइने भयो स्वधर्म पालन गर्ने क्षेत्रीय र सङ्ग्राममा वीर गतिमा पुगेका वीरका निमित्त इन्द्रस्थान अर्थात् महेन्द्र स्वर्ग दिइने भयो स्वधर्म पालन गर्ने वैश्यहरूका निमित्त मारुत स्थान अर्थात् वायुलोकको प्रबन्ध भयो स्वधर्भमा रहेका शूद्रलाई गन्धर्वलोकको बन्दोबस्त मिलाइदिने भयो ब्रह्मचर्यामा आयुष आयुष्य बिताउने पुण्ड्यात्मालाई उर्वरेता मनुष्यहरूको स्थान स्वधर्मी गृहस्थलाई प्राजपत्यस्थान व वा, वान प्रस्थानलाई सप्तर्षिहरूको स्थान र योगीहरूका निमित्त आत्मसतोषकारी पद अर्थात ब्रम ब्रह्माज्ञर के पाइने स्थान को प्रबंध मिलाइयो स्वधर्म त्यागी वेदनिंदक यज्ञ विनाशी पामर तामिस्त्र अंधतामिस्त्र रौरव अशिपत्रवन कालसूत्र अभिची आदि अति कठोर यातना दीने स्थान बनाइए श्री माग श्री माग कुमार श्रीस्कन्दपुराणे केदारखण्डे माघमहात्मेकमार विकास श्रीस्वस्तानी नाम पंचमो पञ्चमध्याय